नमस्कार रेडियो हिमालय डट कम सुनेर बसिभ संसार भर का मेरा प्रिय श्रोता महानुभावर हार्दिक स्वागत अभिवादन छुद्धि विश्वकर्मा को रेडियो हिमालय डट कमी भाषा साहित्य संगीत र संस्कृति विश्वव्यापीकरण अभियान हो हमी काठम्डों बोल्स संसार भर पुग् प्रवास में रहने भाग नेपाली संचालन रेडिओ हिमालय डट कम भावना में देश खोज्ने अभियान हो भूगोलमा देशमा नभए पनि भावनामा देश, भावना देश बोकेर नेपाल बाहिर बस्ने नेपालीहरूले गर्नुभएका कामहरू चाहे ती काम, काम साहित्यिक हुन् सांस्कृतिक हुन् साङ्गीतिक हुन् अथवा सामाजिक कामहरू राजनीतिक कामहरू धार्मिक कामहरू जे जे काम नेपाल र नेपालीको हितका निम्ति भइरहेका छन् ती कामहरूलाई संसारभर पुर्याउनका निम्ति रेडियो हिमालय डट कम चौबिसै प्रसारणमा छ र हामी कोरोनाको कहरमा छौँ चिनको बुहानबाट उत्पत्ति भएको कोरोना भाइरस यतिखेर निस्फिक्री मैमत्त साँडे भएर संसारभर घुमेको छ यसले वितण्ड मच्याएको छ र संसारका सारा मानव जगतलाई निकै ठुलो चुनौती पनि दिएको छ सबैलाई घरभित्र लकडाउन गरेर रा राखेको छ कोरोना भाइरस कहाँ पुगेको छैन होला अहिले यसो सोच्दाखेरि संसारभर कोरोना भाइरस नपुगेको ठाउँै छैन तर यो ठाउँमा पुगेको छैन त्यो ठाउँ हो अन्टार्टिका महादेश जुन ठाउँमा कोरोना भाइरस पनि पुग्न सकेन त्यो ठाउँमा धेरै वर्ष अगाडी एकजना नेपाली चाहिँ पुग्नु भएको रहेछ हामीले सामान्य ज्ञान पढ्दाखेरि अन्टार्टिकामा पुग्ने पहिलो नेपाली को भनेर सोद्धाखेरि भुवन सिंह विश्वकर्मा भनेर पढेको अस्ति भर्खर जस्तो लाग्छ त्यसो त लोकसेवा आयोगको परीक्षा दिँदाखेरि पनि यो नाम नपढेका कोही पनि नेपाली छैनन् रा, र राज्य सञ्चालनको निकायमा रहेका सचिव अधिकृत सहसचिव खरदारदी लबला कंठ अंटाक्टिका महादेश पुग्न न सकते को कोरोना भाइरस का विषय में समझतेग्दा मैं आज याद आयो किटाक्टिका पुग्ने नेपी कहाँ हो बीच में खोजी गई जहाँ मकाव में रहू का दुई भाई सुरेश सुना सुरेश सुनार रेम बिक मार्फत वहां बुटोल में होता था भो रहा आज को कार्यक्रम में हम वहाँसंग रसैगरी मगाऊट सामजिक काम में लमो समयदी सक्रिय रहनु रहन भू भाई प्रेम बिक रुरेश सुनारोलाइन में हो मकाउमा यतिखेर अब साँझ पर्दो पनि छ र विभिन्न खालका रात्रिकालीन मनोरञ्जन व्यवसाय बढी सञ्चालन हुने देशमा अब ड्युटी हु सुरु हुने बेला हुन लाग्यो त्यसले गर्दा हामी मकाउमा रहनुभएका सुरेशजी र प्रेमजीसँग सुरुमा बात गर्छौँ त्यसपछि बुटोलबाट दाजु भुवन सिंह विश्वकर्मा पनि हाम्रो लाइनमा जोडिसोक्नुभएको छ सर्वप्रथम म कार्यक्रममा सुरेशजीलाई स्वागत गर्छु हजुर सुरेशजी नमस्ते हजुर नमस्ते सर धन्यवाद आराम हुनुहुन्छ हजुर सर नमस्ते धन्यवाद सर आराम हुनुहुन्छ म बोलेको सुन्नु भएको छ सर म एकदम आराम खुसल छु तपाईँको आवाज मैले एकदम क्लियर सुनिरहेको छु भन्नुहोस् हजुर अहिले मकाउमा कति बज्यो वातावरण कस्तो छ अहिले मकाउमा यहाँको समयअनुसार छ बज्ना पाँच बजेर पचपन्न मिनट भइसक्यो र अहिलेको मौसम यहाँ वातावरण सफा नै रहेको छ हजुर एउटा गीत छ के पुरानो आ, दिन ढल्यो साँच पड़े आयो कर्कलो को पानी मन भो भाया जस्तो अब वास्तव में प्रवास में नेपाल सम्झादा फेरी कोरोना को कहर तत्कर को याद तो आँच नहीं बीच में हमी नेपाल बोलिराख्या वास्तव में मन में बस्ने एकजना मीडियाकर्मीसंग बोलि भूभव कस्टो अनुभव करूँ यसरी तपाईसँग नेपालमा जोडिन पाउँदा प्रवासबाट पनि नेपालमा रहेको एउटा अनुभूति गर्न पाउँदा वास्तवमा एउटा गौरवको महसुस हुँदोरहेछ सर सुरेश सरको घर बागलुङ हो वहा त्यहाँको एनआरएनएको कार्य समिति सदस्य पनि हुनुहुन्छ र त्यहाँका विभिन्न सामाजिक गतिविधिहरूमा उहाँको संलग्नता र सक्रियता निकै प्रशंसायोग्य पनि छ सुरेश सर अहिले पछिल्लो समय कोरोनाको कहर कस्तो छ पहिला थोरै सुनौ मकाउमा सर्वप्रथम मलाई यस हाम्रो रेडियो हिमालय डट मा कोरोना भाइरसको महामारी मकाउ साथै मकाउमा रहेका नेपाली समाज लगायत अन्य समसामिक विषयमा आफ्ना केही भनाइ राख्नको लागि विशेष अवसर प्रदान गर्नुभएकोमा कार्यकारी निर्देशक ज्यू आदरणीय सर बुद्धि विश्वकर्माज्यू लगायत सम्पूर्ण हाम्रो रेडियो हिमालय डट परिवारप्रति गैर आवासीय नेपाली सङ्घ मकाउको कार्य सदस्य म सुरेश सिंह सुनारको तर्फबाट साथै सङ्घको तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु अब मकाउ ग्रेटर चाइनाको विशेष प्रशासनिक क्षेत्रमध्येकै एउटा राष्ट्र हो जसमा राष्ट्र एउटा भए तापनि प्रणाली दुईवटा रहेको छ यहाँ मकाउमा विभिन्न पेसा व्यवसाय तथा रोजगारीका सिलसिलामा पाँच हजारभन्दा बढी नेपालीहरूको बाहुल्यता रहेको छ भने मकाउमा दुई हजार उन्नाइस लागि गैर नेपाली सङ्घ मकाउको अधिवेशनद्वारा निर्वाचित पूर्ण गुरुञजीको अध्यक्षतामा हामी तेइस सदस्यीय कार्य समिति रहेको छ सङ्घले मकाम रहे रहे रहे मा रहे मकामा रहेका नेपालीहरूको विभिन्न समस्याहरूमा उचित समाधान तथा सहयोग गर्दै साथै अन्य सङ्घ संस्थाहरूसँग पनि समन्वय गर्दा आइरहेको छ अब कोरोना भाइरसको विषयमा भन्नुपर्दा अहिले विश्व नै कोरोना भाइरसको महामारीमा अवश्य नै परिरहेको छ यो बेलामा मकामा रहेको यसको असर पनि केही रूपमा परेको नै छ जब चाइनाको मुख्य भूमि यो हुबे प्रवेशबाट विशेषतः उहान भन्ने सहरबाट यो कोरोना भाइरसको महामारी फैलिन थालेको थियो तबदेखि नै मकामा उक्त क्षेत्रबाट अति नै निकट अति नै नजिक रहेकाले जनवरी महिनाको सुरुवातबाट नै मकामा पनि यसको असर देखिन थालेको थियो उक्त क्षेत्रका करिब बाह्र सय धेरै मानिसहरू मकामा पर्यटन तथा कामका निमित्त भित्रिएको भन्ने नतिजा आएको थियो त्यस लगत्तै मकाउ सरकारले फेब्रुअरी महिनाको दुई साता मगाउमा अति आवश्यक बाहेक अन्य कार्यक्षेत्रहरूलाई बन्द गरी सो व्यक्तिहरूको खोजी कार्य र पर्यटकतर्फ लाग्यो र खोजी कार्य सफल पनि भएको थियो पोजिटिभ देखिएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था र पर्यटनका लागि आएका सङ्क्रमितको लक्षण देखेकाहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था हालसम्म पनि गरिएको न्युज आइरहेको छ मकाउको सन्दर्भमा भन्नुपर्दा हालसम्म भेटेका कुल कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पैँतालिसजना रहेका छन् भने जसमध्ये छब्बिसजनाको सफज उपचार भइसकेको छ भने उन्नाइसजना आइसोलेसनमा नै राखिएको स्वास्थ्य विभागको जानकारी रहेको छ साथै गत दुई हप्तादेखि यता कुनै पनि तथा सङ्क्रमित व्यक्ति भेटिएको छैन भन्ने यस महामारीबाट रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू पूर्ण रूपमा हामी सुरक्षित पनि रहेको तपाईँलाई अवगत गराउन चाहन्छौँ बुद्धि सरज्यू वास्तवमा मैले एउटा जिज्ञासा राखेँ तर सुरेशजीले यति सिलसिलावार ढङ्गले सम्पूर्ण चिजहरू राखिदिनुभयो कहिलेकाहीँ हामी पार्टीका प्रवक्ताहरूको चाहिँ कुरा सुन्छौँ त्यस्तै लाग्यो सुरेश सरको यो वाक्कलाको म प्रशंसा पनि गर्छु र सिलसिलावार ढङ्गले निकै राम्रो तरिकाले आफ्ना विषयहरू राखिदिनु सुरेश सर अब त्यहाँ कोरोना भाइरसको कहर कम भएर यहाँहरू ड्युटी जोइन पनि गरिसक्नु भएको अवस्थामा भने नेपालमा अलिक कहर बढेको छ अझ अमेरिकामा त निकै डरलाग्दो रूपमा यसको चाहिँ भुसको आगो सहरी फैलिएको छ युरोपमा त्यस्तै छ तर जहाँ पनि नेपालीहरू रहेका छन् उहाँहरूलाई भएको सङ्क्रमणले हामीलाई पनि पिरोल्छ हजुरलाई पनि पिरोल्छ त्यसो त यहाँहरूले केही राहतका कार्यक्रमहरू पनि सञ्चालन गर्नुभएको छ भन्ने हामीले सुन्यौँ यो विषयमा चाहिँ अलिकति राखिदिनुहोस् न हजुर धन्यवाद मकाउ सरकारले सम्पूर्ण देशवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यहाँ पनि कोरोना भाइरसबाट मुक्त बनाउनका निमित्त विभिन्न तवरमा पहल कदमी अवश्य नै चलाइ नै रहेको हामीले यहाँ देखिरहेका छौँ मकाउ एक ग्याम्लिङ अर्थात् क्यासिनो जुवा घरले चिनिने भएकोले यहाँको प्रमुख आम्दानीको स्रोत र सरकारी राजस्व सङ्कलनको प्रमुख स्रोत पनि क्यासिनो होटलहरूमा निर्भर रहनुपर्ने भएको थियो प्रत्येकहरूको कमी पाउनेले गर्दा अहिले यहाँ आर्थिक रूपमा के असर अवश्य नै पर्नुभएको हामीले देखिरहेका छौँ अन्य राष्ट्रहरूमा जस्तै यहाँ पनि अति आवश्यक बाहेक अन्य सबै उडाबन्दै सम्पूर्ण नाकाहरूमा कडाइ निगरानी राखिएको छ यसै विषयलाई ध्यानमा राखी नेपालमा पनि दिन प्रतिदिन कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको तथ्यअनुसार मकाउबाट पनि नेपाल सरकारलाई केही भौतिक सहयोग गर्ने अभिप्रायले सोच बनाएर गैर आवश्यक नेपाली सङ्घ मकाउको विशेष पहल साथै सम्पूर्ण संस्थाहरूको सहकार्य समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगमा हामीले नेपाल सरकारलाई दुई हजार थान एन नाइन स्थाएर हस्तान्तरण गरिसकेका छौँ भने साथै मकाउबाट हामीले पठाउनुभन्दा अगाडि यसअघि पनि एनआरएन मकाउको आग्रहमा कोभिड नाइन्टिन विरुद्धको अभियान अन्तर्गत मकाउ नेपलिस बडी र फिटनेस एसोसिएसन साथै एनसिसी मकाउका स्पोर्ट्स प्रमुख र एनआरएनए स्पोर्ट्स एकाडेमी टास्क फोर्सका एसिया सदस्य सृजन बाबाभाइ र ब्रदरहुड एसोसिएसन मकाउको अध्यक्ष बम लिम्बुजीको सक्रियता र सहयोगमा सङ्क्रमण भएको सात हजार सर्जिकल मास्क पनि नेपाली दूतावास मार्फत हामीले नेपाल पठाइसकेको अवस्था सर अनि यो पछिल्लो समय यहाँहरूले आफ्नो गाउँ घरमा पनि परेका समस्याहरूका लागि होइन कोही भोको बस्न नपरोस् कसैलाई अब त्यहाँ एक अत्यावश्यक चिजहरूको अभाव नहोस् भनेर पनि केही सानातिना कल्याणका कामहरू गरेको भन्ने हामीले सामाजिक सञ्जालहरूमा देख्यौँ त्यो विषयमा पनि अलिकति जानकारी गराइदिनुहोस् न हजुर धन्यवाद तपाईँले एकदमै प्रशंसा राम्रो प्रश्न गरिदिनुभयो बागलुङ नगरपालिका वडा नम्बर चौध सुना टोलमा हामी र हाम्रो समाजभित्र परेका जुन यो कोरोना भाइरस कोभिड को, को महामारीको कारणले गर्दा परेको प्रभावलाई के हदसम्म हाम्रो आफ्नै परिवार आफ्नै समाज र आफ्नै समाजभित्र परेका समस्याहरूलाई के हदसम्म एउटा समाधान र निकायको बाटो खोजौँ भन्ने उद्देश्यले हामी विदेशमा रहेका र रा, स्वदेशमा रहेका सम्पूर्ण हाम्रो आफ्नै गोत्रीय दाजुभाइ सबैको एउटा साझा पहल साझा सहयोगमा एउटा कोष खडा गर्ने निर्णय लिएका थियौँ र निर्णय लिए बमोजिम बा, सामाजिक कल्याण कोष भनेर नामाङ्कित गर गरेर कोष स्थापित गऱ्यो र कोषको प्रथम योजना अनुसार हामीले हाम्रै परिवारभित्र कसैले पनि चुलो बल्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले पन्ध्र घर दुरी बराबर केही समयका लागि पुग्ने गरी खाद्यान्न उपलब्ध गराउने योजना बनाई सो कार्ययोजना अनुसार हामीले उपलब्ध पनि गराइसकेको छौँ र यसको तात्पर्यता अब के पनि रहेको छ भन्दाखेरि अहिले राष्ट्र सम्पूर्ण राष्ट्र नै यस महामारीमा फँसिरहेको छ यस अवस्थामा मैले एउटा हाम्रो समाजले सङ्कुचित रूपमा भए तापनि एउटा समाजले अर्को समाजले अथवा झन् एउटै समाजभित्र एक आपसमा मिलिजुली सबैले सबैको हित हितोपयोगी काम कार्य गर्न सक्यो जस्तै एउटा हामीले सानो समाजको एउटा उदाहरण मानौँ मा हामीले पन्ध्र घर परिवारभित्र एउटा के प्रदान गर्न सक्यो भने यसरी नै सम्पूर्ण समाजले सिक्यो गरेर एउटालाई उदाहरको रूपमा लिएर सबैले गर्न सक्यो भने वास्तवमै हामी सबैजना सरकारमै एउटा आश्रित हुन नपर्दो रहेछ भन्ने उदाहरण एउटा म्यासेज पनि सम्पूर्ण देशमा जाओस् भन्ने उद्देश्य पनि हामीले लिएका छौँ वास्तवमा यो सुखद खबर हामीलाई सुन्न पाउँदा हामी पनि धन्य भएका छौँ र आफूले काखी च्याप्न सकिने आफ्ना आफन्तहरूलाई आफ्नो गाउँ समाजलाई सबैले यसरी नै काखी च्याप दिने हो हुनेले नहुनेलाई दिने हो होइन भन्ने त्यो खालको चाहिँ वातावरण बनाउने हो भने वास्तवमा सबै सुखी हुने सबै सुरक्षित हुने र कसैले पनि मैले खान पाइनँ यो बेलामा म मा, समस्यामा भएँ भन्नुपर्ने स्थिति आउँदैन वास्तवमा सुरेशजीहरूबाट अरू थुप थुप्रै सुरेशजीहरूले सिक्नुपर्ने अहिलेको अवस्थामा हामीले देखेका छौँ जी तपाईँ काममा पनि हुनुहुन्छ तपाईँको काम सुखद रहोस् हजुर थोरै के कुरा म जोड्न चाहे जी हुन्छ प्लिज अब यो जुन हाम्रो सामाजिक कल्याण कोष हामीले स्थापित गरेका छौँ यो कि चाहिँ यो हाम्रो जुन अहिले कोविड नाइन्टिन विरुद्धको अभियान हाम्रो यो प्रथम योजना मात्रै रहेको हो तर वास्तवमा हाम्रो उद्देश्य र हाम्रो लक्ष्य हामीले निकै दूरदर्शितामा राखेका छौँ हाम्रो कोषको आगामी योजनाहरू अनुसार हामी शैक्षिक रूपमा क्षेत्रमा हामी चाहिँ खेलकुद क्षेत्रमा धार्मिक सांस्कृतिक क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा पनि यस कोषले विशेष भूमिका राख्ने हामीले योजना बनाइरहेका छौँ विशेषतः अर्को कुरा के पनि छ भने हाम्रो यस कोषका प्रमुख सल्लाहकार तथा संयोजक अङ्कल भुवन सिंह विश्वकर्माज्यू जो हाम्रो एउटा इतिहास र हाम्रो पहिचान हुनुहुन्छ वास्तविक आजभन्दा सत्ताइस अठाइस वर्ष अगाडि एउटा नेपाल राष्ट्रलाई नै प्रतिनिधित्व गर्दै अन्टार्टिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ जो राष्ट्रकी उच्च सम्मान अर्थात् गोर्खा दक्षिण बाबुद्वारा विभूषित हुनुहुन्छ हो त्यति बेला हामीले समयअनुकूलअनुसार मिडियाको सञ्चार माध्यमको त्यति ते, पहुँच नभएको अवस्थाले गर्दा हामी हाम्रो पहिचानलाई धेरै जनमानसमा प्रवाह गर्न सकेनौँ तर अहिलेको अवस्थामा आइपुग्दा सञ्चारका माध्यमहरू पर्याप्त रूपबाट छन् यस्तो अवस्थामा हामीले हाम्रो पहिचानलाई गुमाएर लुकाएर राख्नु भनेको एकदमै हामीलाई दुःखको विषय हुन्छ भन्ने एउटा विचारले हाम्रो यस कोषले आगामी अभियान अन्तर्गत हाम्रो पहिचान र हाम्रो इतिहास भन्ने एउटा अभियान पनि लिने कि भन्ने सोच बनाएका छौँ यसमा तपाईँ जस्ता बुद्धिजीवी सञ्चार माध्यमका साथीहरू सम्पूर्ण मिडिया हामी विनम्र अनुरोध गर्न चाहन्छौँ तपाईँहरूको साथ तपाईँहरूको सहयोग रह्यो भने अवश्य नै हामीले हाम्रो पहिचान र हाम्रो इतिहासलाई जनमानससम्म ल्याउन सकिन्छ भन्ने आशा र विश्वास लिएका छौँ बुद्धिजीवी सुरेश सर वास्तवमा एउ कम्प्लिट जानकारी यहाँले प्रस्तुत गरिदिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ आगामी दिनमा यहाँहरूले गर्नुभएका कामहरू कल्याण कोषका तर्फबाट तपाईँको व्यक्तिगत तर्फबाट जे जे कामहरू हुन्छन् ती विषयहरू हामीलाई पनि जानकारी होस् र संसारभरका नेपालीहरूका माझमा पुर्याउने सु अवसर हामीलाई प्राप्त होस् आज समय दिनुभयो र यो सम्पूर्ण कुरोकानीको चाँझो समेत सुरेशजीले मिलाइदिनु भएको छ सुरेशजी तपाईँलाई धेरै धेरै धन्यवाद हजुर धन्यवाद सर तपाईँलाई पनि समय स्थानका लागि आभार प्रकट गर्दै यस हाम्रो रेडियो हिमालय डट कमको जोड़े धन्यवाद हस् नमस्ते ये बागुम का सुरेश सुनार जो मकाऊ में कार्यरत हो रहा रहें एनआरएन में रहकरजिक काम कर कल्याण कोष खड़ा करें धेरे काम करने लक्ष्य पर लिखा रंभिक रूप में अंटाक्टिकाग्ने पेल नेपाली भुवन सिंह विश्वकर्मा को संरक्षकत्व में वहाँ प्रारंभिक काम करती मकाऊ एनआरएनए का कोषाध्यक्ष प्रेम विक हाम्रो सम्पर्कमा हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्ते नमस्कार हजुर हजुर यहाँको परिचय पाउन अलिकति नेपालको घर कुन ठाउँमा पर्यो सर मेरो प्रेम कुमार विक मेरो घर चाहिँ ए हजुर हाल मार्सग काठमाडौँ यति बेला म चाहिँ मकाउमा छु मकाउमा एकदमै इतिहास हाम्रो एउटा सम्मानित व्यक्तित्व भुवन सिंह सरसँग प्रत्यक्ष एउटै सेयर गरेर पाउनु सौभाग्यहरूलाई जानकारी प्रेमकुमार विक उहाँ चाहिँ एनआरएनए मकाउको कोषाध्यक्ष पनि हुनुहुन्छ प्रेम सर अब कोषाध्यक्ष भन्ने बित्तिकै कोषको कुरा पैसाको कुरा होइन काहीँ केही सहयोग गर्नुपऱ्यो काहीँ केही योगदान गर्नुपऱ्यो भने वास्तवमा पैसाकै कुरा आउँछ यो पछिल्लो समयमा एनआरएनए मकाउले गरेका केही सामाजिक कामहरू यो विषयमा पनि अलिक थोरै जानकारी त हाम्रो सुरेशजीले गरिदिइसक्नुभयो अब अरू केही थप विषयहरू एनआरएनले गरेका कामहरू अलिकति केही छन् भनिराख अनुसार अहिले हामी त यो भर्खरै मको साथी भएको अहिले चार महिना भयो सर पाँच महिना भयो अस्ति कता त्यति ठुलो हामीले त त्यस्तो उल्लेखनीय गर्न सक्ने टाइम पनि भएको छैन हामी चाहिँ सर अब नेपालमा पर्दै आएको हरेक घटनाहरूलाई हामीले एकदमै सूक्ष्म रूपले हेरेर हामीले जे जति सक्छौँ सबै साथीभाइहरूसँग मा अब एउटा सहयोग स्वरूप सङ्कलन गरेर पनि हामीले पठाइ राखेका छौँ हालसालै अघि सुरेश भाइले भन्नुभयो जस्तै गरेर अहिले हामीले चाहिँ यहाँको विभिन्न सङ्घ संस्थाहरूमा सहयोग मागेर हामीले चाहिँ सात हजार मार्क्स चाहिँ हामीले नेपाल पुगिनै सक्यो नर्मल मार्क्स अब चाहिँ हामीले दुई हजार मार्क्स चाहिँ हामीले दुई हजार चाहिँ हामीले तत्कालै यहाँबाट चाहिने गइसक्यो केही समयमा म गाउ नेपाल आउँदैछ होला आउँदै आइ पुगिसकेको छ अरू त्यस्तो यहाँ मकाउमा चार महिना भएछ हामीको फेसबुकमा चाहिँ हामीले राखि नै सकेका छौँ अब अरू अरू कामहरूमा चाहिँ हामी एकदम पहल कदम यहाँ सबै साथीहरूको उसबाट हामी लागिरहेको छ अब एनआरएनए भनेको त्यहाँका नेपालीहरू जो त्यहाँ कामका लागि जानुभएको छ सबैको एउटा साझा संस्था र एउटा आशा र भरोसाको केन्द्रबिन्दु पनि हो अलिकति जानकारी दिनुहोस् न त्यहाँ अहिले मकाउमा यहाँहरूको सम्पर्कमा आउनुभएका नेपालीहरू चाहिँ कतिजना पुग्नुभयो लगभग पैचालिस रेकर्डमा छ अनि अहिले यो नेपालमा अहिले हामी अस्ति लगभग यो कोरोना सुरु भएपछि यहाँको कम्पनीमा अलिकति क्राइसिस जस्तो ला लागेर तपाईँहरू चाहिँ छुट्टी जानुहोस् छुट्टी जानुहोस् भनेर भन्ने कुरा भयो त्यसमा धेरैजना हामी लगभग चार सयदेखि पाँच सयजना हाम्रो नेपालीहरू मगाऊबाट नेपालमा छुट्टी जानुभएको हुनुहुन्छ अब अरू यहाँ चाहिँ अब सुरेश भाइले भनि नै सक्नुभयो मकाउको मुण इतिहास त सबै लगभग केही नै हो यसमध्ये सबैभन्दा बढी चाहिँ हामी नेपालीहरूलाई क्यासिनोमै कार्यरतहरू छौँ अनि त्योभन्दा अरू चाहिँ अहिले भर्खरै केहीहरू हाउस किपिङ अनि अरू अरू कामहरूमा र बस्नुभएको छ यहाँ लगभग चार सयजना जति यहाँ चाहिँ मकाउ रेसिडेन्ट नेपालीहरू हुनुहुन्छ अनि अब एनआरएनए भनेको त साझा संस्था भयो तर त्यहाँ राजनीतिक रूपका काम गर्ने विचारका आधारमा है जातीय सङ्घ संस्थाहरू धार्मिक सङ्घ पनि स्थापना भएको भन्ने हामीले यसो सुनेका छौँ ती संस्था हजुर कति सङ्ख्याको मात्रामा छन् हजुर यहाँ धेरै लगभग अहिले हामीसँग दर्ता हुन हामीले फेरि सबैजनाको सबै विभिन्न सङ्घ संस्थाहरूको सबैजना पनि हामीले दर्ता मागिराखेको छौँ हजुर हामीसँग चाहिँ दर्ता भएको लगभग दसवटा जाति संस्था हाम्रो एनआरएनमा अनि सबैलाई चाहिँ हामीले एउटा दर्ताको हिसाबमा राखिराखेका छौँ धार्मिक संस्थाहरू त्यति धेरै छैनन् जातीय संस्थाहरू त्यो सात आठ चार पाँचवटा छन् राजनीतिक संस्थाहरू पनि चारवटा जति छन् त्यसो समग्रमा चाहिँ दसवटा जति संस्था दसैँ संस्थाहरू यहाँ चाहिँ हाम्रो हामी हाम्रो एमआरएन चाहिँ दर्ता भएको छ वास्तवमा विचारको कुरा गरे पनि धर्मको कुरा गरे पनि जातको कुरा गरे पनि विदेशमा बसेर त्यो कुरा गर्नु भनेको वास्तवमा प्रत्यक्ष रूपमा परोक्ष रूपमा नेपालीलाई नै फाइदा हुने हो नेपाललाई नै फाइदा हुने हो र समग्रको एउटा अभिभावकका रूपमा प्रेमजीहरूले काम गरिरहनु भएको छ एकदम खुसी लाग्यो यतिखेर हाम्रो सम्पर्कमा एकदमै कस्तो छ जति धार्मिक राजनीतिक संस्थाहरू भए पनि त्यस्तो खालको गतिविधिहरू त्यस्तो हुँदैन सबैजनाको एकदमै एकमत एकदमै हामी चाहिँ एकदम मेजोरिटीमा छौँ एकदम खु अहिलेसम्म यहाँ कुनै चुनावहरू पनि भएको छैन प्रत्येक जति पनि यहाँ चाहिँ आफ्नो कार्यभार सकिन्छ एउटा सामान्य छलफलमा सबै सङ्घ इभेन्ट एनआस् अरू कुनै संस्थाले पनि अहिलेसम्म यहाँ चुनाव पनि भएको छैन नेपालीको सङ्घ संस्थाको बिचमा अनि सबैको एकदम सर्दपूर्ण बात गर्नुमा चाहिँ हामीहरू पैँतालिस सयजना नेपालीहरू एकदमै राम्रोसँग म आफ्नो गोर्खाली को नामले चिनिन्छ यहाँ चाहिँ त्यो हिसाबले हामीले चाहिँ एकदमै राम्रोसँग नै हाम्रो भुवनसिंह सरहरू आशीर्वाद विभिन्न अब पहिला पहिला हाम्रो गोर्खा ब्रिटिसमा बहादुरी देखाउनु भएको हाम्रो अग्रजज्यूहरूको एउटा आशीर्वाद भनौँ उहाँहरूकोलाई हामीले फलो गरेर यहाँ चाहिँ प्रेम सर भोलिका दिनहरूमा हाम्रो कुराकानी जारी रहनेछ सहकार्य जारी रहनेछ आज विशेष दिनमा विशेष कुराकानी गर्न पाइयो यहाँलाई धेरै धेरै धन्यवाद मलाई पनि एकदम खुसी लाग्छ सर आज चाहिँ आमा औसी पनि भयो सम्पूर्ण देश विदेशमा रहनु भएको सम्पूर्ण पूजनीय आमाहरूलाई मेरो तर्फबाट हाम्रो एनआरएन काउको तर्फबाट सबैको तर्फबाट एकदमै सबै आमाहरूको सुस्वास्थ्य दीर्घायु रहस् तपाईँको uh, यहाँनिर तपाईँको यो रेडियो मार्फत आज मैले मेरो आवाज मार्फत भन्न पाएकोमा धेरै धेरै खुसी लागेको छ तपाईँहरू सबैजनालाई सुरेश भाइ हाम्रो भुवन सर यो तपाईँहरूको रेडियो टिम सबैजनालाई रे मेरो तर्फबाट धेरै धेरै धन्यवाद थ्याङ्क यू सर मकाउबाट दुई भाईको आवाज हामीले प्रसारण गरौँ एनआरएनए मकाउका कार्य समिति सदस्य त्यहाँ सामाजिक अभियानमा निकै सक्रिय र सामाजिक कल्याण कोषका एकजना सक्रिय अभियन्ता सुरेश सिंह सुनार र त्यसै गरी एनआरएनए मकाउका कोषाध्यक्ष प्रेम कुमार विका उहाँहरू दुई भाईको आवाज हामीले प्रसारण गरिसकेका छौँ श्रोता महानुभावहरू हामी यति बेला .com .com रा नेपाल रा का गर रेडियो हिमालय डट बाट बोलिरहेका छौँ रेडियो हिमालय डट भावनामा देश खोज्ने अभियान हो देशमा नभए पनि विदेशमा बसेर नेपाल र नेपालीको हितका निम्ति भएका विभिन्न कामहरूलाई हामी प्रसारण गर्ने गर्छौँ र यो रेडियो चौबिस घन्टे प्रसारण हो र यतिखेर काठमाडौँमा हाम्रो स्टुडियोको घडीमा चार बजेर छप्पन्न मिनट गएको छ साँझ साँझ परिसकेको छ जब साँझ पर्दै आउँछ अलि अब यो चैत वैशाखको हुन्डरी यहाँहरूलाई थाहा नै छ मौसम कहिले घाम लाग्छ कहिले पानी आउँछ र यतिखेर मकाउमा पनि लगभग साँझै परिसके सात बजेर बाह्र मिनट गयो ठिक छ यहाँहरूलाई एकदमै धन्यवाद अब हामी कुराकानी गर्दैछौँ अन्टार्टिका भिजिटेबल ट्वेन्टी ट्वेन्टीको कार्यक्रम पनि हामीले यहाँ चाहिँ एकदमै सम्पन्न गऱ्यौँ राम्रो यहाँ नेपाली पञ्च बाजासहित चाहिँ यहाँ भिजिनेबल ट्वेन्टी ट्वेन्टीको कार्यक्रम नेपाली राजदूतावास हङकङको संयोजकतामा मगाउने रहेन चाहिँ नेतृत्व गरेर हामीले त्यो कार्यक्रम पनि गत डिसेम्बर अठाइसमा हामीले सम्पन्न गऱ्यौँ त्यसै हामीले एउटा त्यही कार्यक्रममा नेपालबाट नेपालको सबै कल्चरहरू झन्कियोस् भनेर एउटा नेपाल आर्ट्स बोर्ड भनेर चाहिँ त्यसमै पनि हामीले नेपालको झाँकी त्यसपछि चित्रकला अनि नेपालको बारेमा हामीले चाहिँ यहाँको सार्वजनिक स्थलमै रेडियो पत्रिका सबैलाई बोलाएर हामीले चाहिँ प्रदर्शन गर्ने एउटा चाहिँ राम्रो अवसर मिल्यो त्यही भिजिट नम्बर ट्वेन्टी ट्वेन्टीको डिसेम्बर मा हामीले त्यो कार्यक्रम पनि हामीले भर्खरै भर्खरै सम्पन्न गऱ्यौँ दुर्भाग्य भिजिट नम्बर ट्वेन्टी हामीले चाहिँ सम्पन्न गर्न सकिनँ यो संसारकै एउटा दुर्भाग्य नै भएछ अघि मैले बिचमा छुट्याएको भएर मैले हजुरसँग टाइमले धन्यवाद हस् धन्यवाद अब कोरोनाको हर सँगै एउटा विशेष रोचक प्रसङ्गमा जोड्न चाहन्छु कोरोना चिनको वुहानमा उत्पत्ति भयो अनि त्यो बिना भिसा बिना पासपोर्ट होइन मैमत्त साँडे जस्तो भएर संसारभर घुमेको छ हामी सबैलाई त्राईमाम बनाएको छ र विश्वको अत्यन्त शक्तिशाली हरेक हिसाबले शक्तिशाली राष्ट्र अमेरिकालाई समेत यसले निकै तब्बाब पारेको छ र कोरोना नपुगेको ठाउँ कहाँ होला भन्ने सम्झँदै गर्दा एउटा गीतको मलाई याद आयो मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने सहर हुँदैन भन्ने एउटा गीत हामीले धेरैपटक रेडियोबाट प्रसारण गरौँ र अहिले त्यस्तै छ कोरोना नपुग्ने सहरै हुँदैन त्यसले गर्दा हामी जहाँ छौँ त्यहीँ बसेर योसँग लड्नुपर्नेछ र व्यक्तिगत दूरी अहिले सामाजिक दूरी भन्ने शब्द आएको छ यो वास्तवमा सरासर शर गलत छ हामीले व्यक्तिगत दूरी कायम गरेर योसँग लड्नुपर्छ र व्यक्तिगत सरसफाइ र विश्व स्वास्थ्य सङ्गठन र सम्बन्धित देशको सरकारले दिएका नीति निर्देशन पालना गर्ने कुरो त छँदैछ र कोरोना भाइरस संसारभर पुग्दाखेरि पुग्न नसकेको एउटा ठाउँ हो त्यो हो महादेश जहाँ कोरोना भाइरस पुग्न सकेको छैन तर त्यहाँ धेरै वर्ष अगाडि एकजना नेपाली चाहिँ पुग्नु भएको छ र त्यो सामान्य ज्ञान पनि लेखिएको छ त्यसको प्रचार प्रसार पनि भइरहेको छ र हामीलाई लाग्थ्यो भुवन सिंह विश्वकर्मा कहाँ हुनुहुन्छ होला र कतिले भने भुवन सिंह विश्वकर्मा त इन्डियाको मान्छे हो पनि भने त्योभन्दा हामीलाई चसक्क पनि भयो तर पछि उहाँ नेपालकै हुनुहुन्छ भन्दाखेरि निकै खुसी पनि लाग्यो आजको कार्यक्रममा कोरोना नपुगेको ठाउँमा पुगेका एकजना नेपाली भुवन सिंह विश्वकर्मालाई मैले कार्यक्रममा बोलाएको छु म स्वागत गर्छु भुवन दाई नमस्ते नमस्कार बस्नुभएको सबै श्रोतामा म भुवनसिंह विश्वकर्मा प्रसिद्ध फुटबल गोर्खा दक्ष एकदम खुसी लाग्यो आज विशेष दिनमा यहाँसँग बोल्न पाइयो भुवनसिंह विश्वकर्मा हामीले सानैबाट सुनेको नाम पढेको नाम आज विशेष कुराकानी गर्न पाउँदा खुसी त लाग्नु स्वाभाविकै हो तैपनि अहिले यो प्रसङ्ग चाहिँ कोरोना भाइरस कहाँ पुग्यो कहाँ पुगेन भन्दाखेरि यहाँको याद आयो आज कार्यक्रममा पनि बोलाउन पाइयो एकदमै खुसी लाग्यो र यहाँ चाहिँ अहिले कहाँ हुनुहुन्छ म बुटोल गिया र भुवन सिंह मार्ग मेरै नाममा एउटा बाटो छ था, त्यही ठाउँमा म बस्छु अहिले ए अब कोरोनाको त कति कुरा गर्नु हो हामी अब एकचोटि ते पहिलेकै कुरातिर फर्क्यौँ न कति सालतिर नेपाली सम्बन्धमा यहाँ अन्टार्टिका महादेश पुग्नु भयो कुन प्रसङ्गले यहाँ पुग्नु भएको थियो त्यसको अलिकति सम्झना गरौँ बरु होस् बुद्धि भाइ हामी चाहिँ म दुई हजार त्रिचालिस छ महिना उज्यालोको पिरियडमा म भारतीय वैज्ञानिक अभियान दलमा प्राविधिकको रूपमा छनौट भएर म त्यहाँ जाने मौका पाएँ चौतिस वर्ष पहिला भनौँ फेरि दोस्रो पटक दुई हजार सैँतालिस सालमा चौध महिनाको लागि दसौँ भारतीय वैज्ञानिक अभियान दलमा आ... प्राविधिकको रूपमा छनोट भएर त्यहाँ सेवा गर्ने मौका पाएँ मैले अब त्यो वैज्ञानिक कार्यदल चाहिँ त्यहाँ किन पुगेको थियो वास्तवमा के कुराको अनुसन्धान गर्न त्यो बेलामा जरुरी थियो र अन्टार्टिका महादेशलाई भारतको वैज्ञानिक दलले रोजेको रहेछ चा। यस्तो छ बुद्धिजी आ... एन्टार्टिका पुरा विश्वको लागि नै यो वैज्ञानिक खोजको लागि खुल्ला छ त्यसै त्यसै सिलसिलामा इन्डियाले पनि तिरासी बयासी तिरासी सालबाट उन्नाइस सय बयासी तिरासी सालबाट त्यहाँ आफ्नो वैज्ञानिक अभियन् दल पठाउन सुरु गरेको हो र त्यहाँ विभिन्न विधामा वैज्ञानिक खोज भइरहेछ त्यहाँ विभिन्न राष्ट्रका पहिला चौवालिसवटा राष्ट्रका त्यहाँ जो बाह्रै महिना बस्छन् छ महिना दिन छ महिना रात त्यहाँ एन्टार्टिकामा माइनस एट्टी नाइन पोइन्ट टू डिग्री सेल्सियसको तापक्रममा पनि मान्छेले आफ्नो ज्यानलाई जोखिममा हालेर आउने सन्ततिको लागि अनुसन्धानको काममा त्यहाँ विभिन्न देशका वैज्ञानिकहरू टेक्निसियनहरू जुटिरहेका छन् बुद्धिजी तपाईँहरू कसरी पुग्नुभयो त्यहाँ चाहिँ के थियो जाने बाटो अथवा के मार्गबाट जानुभयो कसरी लैयो कसरी राखियो यहाँहरूलाई त्यहाँहरूलाई त्यहाँ यसको कस्तो छ भने बुद्धिजी एउटा छनौट प्रक्रियामा आउनुपर्छ हामी पुरा साइन्टिस्टहरूको वैज्ञानिकको अलग्गै हुन्छ हामी आर्मीको चाहिँ आर्मी भनेर जानु पाइँदैन एज ए सिभिलियन जाने हो हामी त्यहाँ र मेडिकल फिजिकल भयङ्कर टफ फिट भएको होइन पहिला बिमार नभएको अगाडि बिमार नहुने एकदम स्वस्थ मान्छे आफ्नो जो काममा जाने हो त्यसको लागि पर्फेक्ट भएको त्यस्तो मान्छेलाई छनौट गरेर त्यहाँ लान्छ अनि त्यहाँपछि अब हामी यात्रा चाहिँ गोवाबाट गर्छौँ भास्कोटिकामा पनि भन्छ मार्मा mm. मार गोवाबाट हामीले बाई सिप जान्छौँ त्यो सिप चाहिँ इन्डियामा छैन यिनीहरूले चाहिँ बाहिरबाट सिपलाई हायर गरेको हुन्छ स्विडेनको नर्वेको सिपहरू आइस क्लास सिप जसले त्यो हिउँमा पनि दुई तिन मिटरसम्म मोटर लिएरलाई चिर्दै अगाडि जान सक्ने त्यस्तो सिपमा हामी यात्रा सुरु गर्छौँ गोवाबाट एन्टार्टिका पुग्न लगभग तेइस चौबिस दिन जति लाग्छ बुद्धिजी भनेपछि गोवाबाट यात्रा सुरु गरेको तेइस चौबिस दिनपछि यहाँहरू अन्टार्टिका पुग्नुभयो त्यहाँको चाहिँ बसाइ कस्तो हुन्थ्यो यहाँहरूको खानपिनको कुरा होइन कतिखेर त्यहाँको दिनको मौसम कस्तो हुन्थ्यो दिनरातको कुरा त्यो पनि अलिकति सम्झना गरौँ न यस्तो छ बुद्धिजी त्यहाँ अब म त पहिला दुई हजार सालमा जाँदाखेरि छ महिना उज्यालो टिम समर टिम भन्छन् त्यहाँ अङ्ग्रेजीमा त्यो टिममा परेका थिएँ त्यति बेला त काम अब यति धेरै हुन्छ कि हेर्नुहोस् अब त्यो तिन तिन महिना जति नै हो त्यहाँ काम गर्ने एक महिना गा जान एक महिना आउन तिन महिना त्यहाँ मुस्किलले काम गर्ने कन्टिन्यू काम गर्ने घाम अस्ताउँदैन होइन अब त्यहाँ चाहिँ अब नुहाउने धुने खानेको पनि अब हामीलाई जो गभर्मेन्टले डिपार्टमेन्ट अफ ओसन डेभलपमेन्टले जो टास्क दिएको छ गभर्मेन्टले त्यो चाहिँ कम्प्लिटै गर्नुपर्ने हुन्छ त्यसो चाहिँ अब त्यहाँ अब खानापिनाको कोही समस्या छैन हामीले वर्षौँको खाना प्याकेट फुडहरू हुन्छ त्यहाँ भोग लगायो भने त्यो खान सकिन्छ पानीको कमी छैन हिउँ जति पनि छ पिगालेर खायो हुन्छ होइन अब सिपमा आइयो भने चाहिँ सिपमा चाहिँ स्विडेनको सिपमा त्यहाँ एकदम राम्रो खाना पनि पाइन्छ अब बाहिर गयो भने हामीले आफ्नो प्रिपेयर फुड हुन्छ त्यो खान पाइन्छ भनेपछि यहाँले एउटा बडो गजबको कुरा भन्नुभयो छ महिनासम्म त्यहाँ उज्यालोको उज्यालो मात्रै Hmm. हजुर छ महिना उज्यालो छ त्यही भएर मैले दुई हजार त्रितालिस सालमा छ महिना उज्यालो टिममा परेँ होइन त्यहाँ एक पालि अब मनमा आएर एक पालि त्यो छ महिना अध्यौरोमा नै बसौँ भनेर मैले फेरि दुई सालमा पुनः त्यही छनौट प्रक्रियाबाट गएर म फेरि चौध महिनाको लागि अन्तर्फिकामा गइयो र त्यहाँ अलिकति के जोडौँ भने अब खानापिना त्यहाँ अब सब हामीले दुई वर्षको लगेरै गएका हुन्छौँ त्यहाँ पोला ड्रेस भन्छन् धुर्बिय प्रदेशमा लाउने लुगा त्यो लगाउने हो आ, मैले काम गर्ने म्यात्री भन्ने स्टेसन छ साइन्टिफिक रिसर्च स्टेसन म्यात्री भन्ने त्यसमा चाहिँ जाडोको टाइममा विन्टरमा चाहिँ माइनस सत्तरी डिग्री सेल्सियससम्म त्यहाँको तापक्रम पुग्थ्यो त्यहाँ अब जति नै दुःख कष्ट भयो भने हामी इन्डियाबाट यति ठुलो देशबाट हामी पच्चिसजना छनौट भएर गएका थियौँ अब हामीलाई जो पनि टास्क थियो जो पनि काम थियो हामीले त्यो गर्नुपर्ने हुन्छ गरेर पनि आयौँ र अब त्यहाँ अब तक्लिफ त धेरै थियो हेर्नुहोस् अब माइनस सत्तरी डिग्री सेल्सियसमा काम गर्न कति गाह्रो हुन्छ अब तपाईँले सोध्न सक्नुहुन्छ हाम्रो श्रोताहरूले पनि सुनिराख्नु भएको होला होइन हामी अब माइनस दुई डिग्री हुँदै हामीले अब काम गर्न कति गाह्रो हुन्छ भने माइनस सत्तरी डिग्री सेल्सियसमा जति हामीले लुगा लगायो भने हामीले प्रकृतिलाई हामीले च्यालेन्ज गर्न सकिँदैन सो so, अब हामीले त्यति ठुलो देशबाट हामी पच्चिसजना छनौट भएर गएको हुनाले हामीले चाहिँ आफूले दिएको सबै काम आफ्नो सफलतापूर्वक गर्यो भनौँ न अब एट जिज्ञास कि मलाई, जस्तो हम रेडियो हिमालय तो विश्वव्यापी रेडियो हम संसारभर श्रोता होनी अमेरिका कैनाडा का श्रोतासंग हम भेट हूँ कहीं इस अंतरंग्राग दिन रात अलि नमिनेर रा निद्रा चाहे अलि ने आँ बिग्रेर भन्न तो छ महीनासम घाम अस्ताखे तैंतना निके अप्ठारो भाला थोड़ा बानी चाहिए यहाँ कसरी पार्लिए यस्तो छ बुद्धिजी अब सुरु सुरुमा त हजुरले भने जस्तै हुन्छ अब अप्ठ्यारो हुन्छ होइन अब एउटा मिशन मिसनमा गएपछि एउटा एडभेन्चरमा गएपछि हामीले ठुलो एउटा जिम्मेवारी हुन्छ अब सुत्ने भन्दा नि हामीले काम चाहिँ कसरी आफ्नो टास्कलाई पुरा गर्ने भन्ने कुरो हुन्छ तर अब दिउँसोमा जस्तो अब सुत्नु पऱ्यो भने आफ्नो रुममा पर्दा कालो पर्दा लगाइदिने ताकि बाहिरको उज्यालोभित्र नआओस् भनेर होइन त्यो यसो घडीको टाइमले अब एक दुई चार घन्टा धेरै लामो सुत्नु पाइँदैन किन काम गर्नु पर्ने हुन्छ त्यही छ महिना उज्यालोमै हो काम गर्ने त्यसो हुँदाखेरि चाहिँ अब त्यो यहाँ चाहिँ भाले बासेर उठाउँला भन्ने कुरो भएन के हजुरको चाहिँ घडीले चाहिँ लो अब छ बजे भन्ने उठ्ने बिहान अब आठ बजे लो काममा जाने भन्ने घाम चाहिँ लागेको हुन्थ्यो त्यो तरिकाले हामीले त्यहाँ काम गर्थ्यौँ अब अर्को एउटा जिज्ञासा जस्तो त्रिचालिस वर्ष अगाडि पाली जुन एउटा टिममा यहाँ समावेश हुनुभयो अब अहिले त त्यहाँ धेरै अध्ययन अनुसन्धान भयो विभिन्न स्ट्रक्चरहरू बन्यो बनी बनाउ छन् होला मेरो ख्यालमा मेरो सोचाइमा त्यस्तो के छ फेरि दाले भन्नु होला तर त्यो बेलामा त यहाँहरूलाई त्यहाँ बनी बनाउ ठाउँहरू थिएन होला कसरी बस्नुहुन्थ्यो हो, कहाँ बस्नुहुन्थ्यो होइन त्यो चाहिँ अलिकति जिज्ञासा यस्तो छ बुद्धिजी त्यति बेला त साँच्चै भन्नुभयो बहुत गाह्रो थियो अब यो सञ्चार माध्यम पनि त्यति थिएन होइन घरमा बात गर्ने महिनामा छ मिनटको टाइम पाउँथ्यो फेरि घरमा फोन थिएन धेरै दुविधा थियो होइन अब बस्नको लागि हामी हिउँमा नै टेन्ट लगाएर नै बस्थ्यो किनभने त्यो स्टेसनमा जम्मा पच्चिसजना मान्छे बस्नु मात्रै हुन्छ अब हामी त पचास साठीजना मान्छे हुन्छ छ महिना उज्यालमा काम गर्ने किनकि जम्मै काम घर बनाउने गाडीहरू त्यहाँ लैजाने तेलहरू लैजाने सबै काम त्यही पिरियडमा गर्ने हो सो अब धेरै काम गर्नुपर्ने हुन्छ कि त्यति बेला अब त्यति बेला चाहिँ त्यस्तो आराम गर्ने या त्यस्तो केही हुँदैन हामीले चाहिँ अब म्याक्सिमम् चाहिँ त्यही भनौँ न गभर्मेन्टले दिएको टास्कलाई नै अब हाम्रो ध्यानतिरतिरै हुन्छ होला श्रोता महानुभावहरू यति बेला हामी कोरोनाको कहरका बिचमा कोरोना नपुग्ने ठाउँ कहाँ होला भनेर सोच्दा सोच्दै अन्टाक्टिका पुग्यौँ अनि अन्टार्टिका पुग्ने पहिलो नेपाली चाहिँ कहाँ हुनुहुन्छ होला भन्दाखेरि बुटोलमा यतिखेर भुवन सिंह विश्वकर्मा बस्नु हुँदो रहेछ हामीले उहाँलाई भेट्यौँ यो हाम्रो लागि एउटा सुखद बात पनि हो र आज भुवन दाईसँग हामी दोहोरो बातचितमा छौँ अब कोरोनाको कहर त अहिले बेसरी छ बुटोलतिर के कसो छ यतातिर पनि अब भुटलमा त छैन यहाँ बरघाटमा एकजना पोजिटिभ देखिनु भएको छ भन्ने कुरा सुन्या हो अब लकडाउन चलिरहेछ बुद्धिजी यहाँ चाहिँ अब त्यसरी बाहिर पहिला जस्तो हिँड्ने अवस्था छैन अब पसलहरू नै लिमिट टाइममा खोल्ने अनि बन्द गर्ने प्रहरीहरूको अब हरेक टोल गल्लीमा उहाँहरू हिँडिराख्नु भएको छ अब हामीले पनि अब त्यो अब सरकारले हामीलाई जो आदेश दिएछ सुरक्षाकर्मीहरूले त्यो पालना गर्दै हाम्रै लाग्यो जस्तो लाग्छ हामीले अब हामी नि समाजमा एउटा जागरुक नागरिक हुनको कारणले ना, हामीले पनि यहाँ टोल छिमेकमा चाहिँ यो कुरालाई चाहिँ अब यसो होइन बिहान बेलुकी हिँडेर त्यो कुरा चाहिँ हामीले यहाँ साथीभाइहरूलाई गाइड गरिराखेका हुन्छ अघि सुरेशजीले एउटा प्रसङ्ग पनि जोड्नुभयो भुवन सरको चाहिँ उमा अभिभावकत्वमा हामीले एउटा कल्याणकारी काम पनि गरिराखेका छौँ भन्ने पनि जोड्नु भयो त्यो कामको विषय पनि अलिकति बताइदिनुहोस् न उहाँले त उहाँबाट त खर्च पर्च पठाइदिनु भयो होला तर लोकल लेभलमा त्यसलाई व्यवस्थापन गर्ने काममा त यहाँहरू लागिरहनु भएको छ त्यसको पनि अलिकति सम्झना गरौँ <laughs> यस्तो छ बुद्ध अब हाम्रो सुरेश सिंह सुनार भाइले त्यो कुरा ल्याउनु भयो अङ्कल हजुर उभिदिएदेखि हामीलाई यो काम गर्न सहिलो हुन्छ हामीलाई एउटा अभिभावक चाहिन्छ भनेपछि यसो सोद्धाखेरि एकदमै अब जसले जेला मजदुरी गर्दा खाने होइन गाउँघरमा जसको चुलो बन्द हुन लागेको छ त्यस्तोलाई हामीले सहयोग गर्नुपर्छ भन्ने कुरा आएपछि एकदम ठिक छ भनेपछि अब मैले भनेपछि साथीभाइबाट भनौँ भने आर्थिक सहयोग जुटाएर हामीले चाहिँ प्रथम पहिलोपटकमा चाहिँ पन्ध्र घरदुरीलाई प्रत्येकलाई अब 25 किलो चामल 4 किलो दाल 2 किलो तेल 2 किलो नुन 5 किलो आटा पाँचवटा साबुन त्यसरी हामीले दे दिएर सहयोग गऱ्यौँ र उनीहरूलाई फेरि त्यो सामान दिँदाखेरि पनि हामीले एकदम कसैलाई होचो हेपेर त्यसरी दिएको होइन एकदम अपनत्वको भावनालाई ख्यालमा राखेर आफ्नो दाजुभाइलाई दुःख सङ्कट पर्दा हामी छौँ है भन्ने तरिकाले फेरि एउटा के छ भने बुद्धि चाहिँ यसमा राम्रो कुरा फेरि हामी गाउँमा बस्ने मान्छे एकदम थोरै हामी बसाइसराई गरेर बाहिर बसेका या प्रवासमा भएका साथीहरूसित मात्रै सहयोग लिएर हामीले यो काम गरेका हौँ त्यसको लागि चाहिँ हामीलाई नै अब भित्रैबाट खुसी लागेको केही राम्रो काम गर्न सक्यो भनेर आउने दिनहरूमा नि त्यस्तो कसैको चुलो जल्न बन्द हुने छैन भनेर हामीले उहाँहरूलाई आश्वासन पनि दिएका छौँ आ, यो निकै सुखद कुरा हो वास्तवमा एउटा गतिलो अभिभावक पायो भने अभियानले अझ कसरी फड्को मार्छ भन्नु भन्ने एउटा यो राम्रो एउटा उदाहरण पनि हो भुवनदाईप्रति पनि हाम्रो तर्फबाट आभार व्यक्त गर्न चाहन्छौँ अब एकैछिन त्यही बेलाको कुरा गरौँ यहाँहरू एउटा वैज्ञानिक कार्यदलमा एउटा भारतीय सेनाको एउटा एउटा कुन ओदामा हुनुहुन्थ्यो त्यो बेलामा त्यो हैसियतमा त्यहाँ जानुभयो फर्केर आइसकेपछि भारतीय सरकारले यहाँको चाहिँ कामहरूलाई कसरी मूल्याङ्कन गर्यो त्यहाँ पनि केही मान पदवी सम्मान त पक्कै यहाँलाई मिल्यो होला त्यो चाहिँ अलिकति बताइदिनुहोस् न यस्तो छ बुद्धिजी अब इन्डियाबाट अब बा। जो पहिलो पहिलोपटक एन्टार्टिक जानेलाई उनीहरू राज्य सरकारले पनि क्यास अवार्ड जग्गा जमिन पनि दियो होइन पेन्सन आएपछि उनीहरूलाई सेटलमेन्ट पनि गराइदियो र मेरो पनि नाममा गोरखपुरमा भर्ती भएको हुनाले युपीमा गएको थियो युपी गभर्मेन्टको तर्फबाट तर मेरो बाग्लुङ बलेवाको अड्रेस हुनाले मैले त्यो सुविधा पाउन सकिनँ होइन बाँकी चाहिँ अब इन्डियामा चाहिँ अब मैले अब हलदारमा गएको थिएँ मैले नापसुद्धार अब मैले पाएँ होइन अब अरूभन्दा पनि पर्मोसन पाउनुभन्दा नै त्यस्तो ठाउँमा गएर काम गर्नु पाउने नै सबभन्दा ठुलो कुरो त्यहाँ तपाईँ ठुलै मान्छे भयो भने पैसा भए पनि राजा मन्त्रीहरूले नि जानु सक्दैन एउटा संजोग हो त्यो एउटा साइन्टिस्ट या एउटा टेक्निसियन जो हामीलाई एक्ज्याक्ट त्यो एन्टाआर्टिकामा चाहिएको छ त्यस्तो मान्छेको मात्रै छनौट हुने त्यस्तो ठाउँमा जानु पाउने ठुलो कुरो हो जस्तो लाग्छ होइन नेपाल सरकारलेबाट पनि मलाई राजाको दर्शन भेट भयो दस मिनटको होइन सरकारसित नै मेरो कुराकानी भयो तर मैले केही त्यस्तो कुराहरू राख्नु सकिनँ नत्र मैले चाहेको भएँ केही सानो बसोबासको व्यवस्था पाउँ सरकार भन्न सकिन्थ्यो होला यसो गरिब मान्छे खेती किसान गर्ने भनेर पनि केही सानो केही भन्न सकिन्थ्यो होला मैले त्यस्तो केही पनि भनिनँ अब दिजी जे होस् अब सरकारबाट मैले यहाँको हाइएस्ट एवार्ड प्रसिद्ध पर्वल गोर्खा दक्षिण भाउ दोस्रो पनि पाएँ अब मेरो लागि त्यही नै खुसीको हो राज्य सरकारबाट नेपालबाट मैले कुनै किसिमको केही पाएको छैन भन्दा हुन्छ आज यो विशेष दिनमा दाईसँग विशेष कुराकानी गर्न पाइयो वास्तवमा हामी सबैले सानैदेखि पढेको नाम र सामान्य ज्ञानमा पनि पटक पटक दोहोऱ्याएको नाम भुवन सिंह विश्वकर्मा अहिले पनि हुनुहुन्छ नेपालमै हुनुहुन्छ र अझ यो कोरोनाको कहरको बिचमा हामीसँगै बिचमै हुनुहुन्छ भन्दा हामीलाई वास्तवमा खुसी लाग्नु स्वाभाविकै हो र यहाँको उमेर चाहिँ कति भयो म दुई दुई हजार अहिले कति वर्षको पुग्नुभयो अहिले त भइयो अब पैँसठी पैँसठी वर्षको पुग्नुभयो यहाँको दीर्घ जीवन र सुस्वास्थ्यको हामी कामना गर्छौँ वास्तवमा नया पुस्ताले यहाँसँग जसरी सहकारी गर्न खोजेको छ यहाँको कुशल अभिभावक प्राप्त भइरहोस् हामीलाई पनि चाहिँ यो आशा छ अन्तिममा केही भनिदिनुहुन्छ अरू केही छ मैले सोध्नु आग यस्तो छ बुद्धिजी आज जोडाइदिनु भयो यसो रेडियो हिमालय डट मा सबै स्टाफ हजुरहरू सबैलाई धन्यवाद छ तर मैले एउटा कुटा स्याहारो छुटेँ कि जस्तो लाग मैले एन्टार्कटिकमा जाँदाखेरि हाम्रो बाबुलुङ बल्याको माटो त्यति बेलाको मोहर र झन्डा पनि मैले पहिलोपटक एन्टार्कटिकमा पाइला टेक्दा त्यहाँ चढाएँ हाम्रो देशमा सुख शान्ति होस् र हाम्रो अभियान पनि सफल होस् भनेर र त्यो विषयलाई लिएर एउटा हामीले वृत्त चित्र डकुमेन्ट्री पनि बनाएको छौँ एन्टार्क्टिकामा नेपाली माटो भन्ने जो हाम्रो श्रोताहरूले सुनिरहनुभएछ उहाँले त्यसमा गएर युट्युबमा नि हेर्न सक्नुहुन्छ तिन मिनटको प्रोमो छ एन्टार्क्टिका भुवन सिंह भन्ने आउँछ या फर्स्ट नेपाली स्केल एन्टार्क्टिका भने पनि त्यो हामीले हेर्न सकिन्छ र अन्तमा चाहिँ अब यो सबै तामधाम मिलाइदिने भाइ सुरेश सिंह सुनार हाम्रो प्रेम कुमार विकाज्यू र हजुर बुद्धि विश्वकर्माज्यू र रेडियो हिमालयन डट कमका सबै श्रोताहरू र टिमलाई मेरोबाट धेरै धेरै धन्यवाद नमस्कार छ नमस्ते दाई हामी अब यो कोरोनाको कहर पछि बुटलमै आएर एउटा विशेष कुराकानी पनि गरौँला वास्तवमा बुटलतिर झर्न पनि मन छ आज विशेष समय दिनुभयो यहाँलाई पनि धन्यवाद धन्यवादी थ्याङ्क यू भेरी मच हास यतिखेर हाम्रो प्रसारणमा भुवन सिंह विश्वकर्मा जो अन्टार्टिका पुग्ने पहिलो नेपाली हुनुहुन्थ्यो दुई सालमा उहाँ अन्टार्टिका पुग्नु भएको एउटा वैज्ञानिक कार्यदलको सदस्य भएर त्यो बेलामा उहाँ भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो त्यसो त अहिले त पेन्सनर भएर बस्नु भएको छ र पेन्सनर भएर बस्दै पनि हुनुहुन्छ तर गाउँघरतिर सामाजिक काममा उहाँ लाग्नुहुन्छ र देशभरि विभिन्न ठाउँमा बोलाइएका ठाउँहरूमा गएर आफ्नो अनुभव अनुभवहरू उहाँले सेयर गरिरहनु भएको छ हामी उहाँलाई दीर्घ जीवनको शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ र आजको कार्यक्रममा यो चाँजो बाँझो मिलाइदिनु हुने मकाउका सामाजिक अभियन्ता आ, सुरेश सिंह सुनार त्यसै गरी मकाउ एनआरएनका कोषाध्यक्ष प्रेम कुमार विकलाई पनि धन्यवाद दिन्छौँ रेडियो हिमालय डट कमबाट अब पनि गीत सङ्गीत र अन्य कार्यक्रमहरू तपाईँहरू सुन्न सक्नुहुनेछ अहिलेलाई भने म बुद्धि विश्वकर्मा विदा हुन्छु हवस्त नमस्ते